युनान प्रान्तको कुनमा भएको भेटमा हस्तान्तरण गरेका हुन् चीन भ्रमणमा रहेको उपराष्ट्रपति पुन नेतृत्वको नेपाली टोलीले हिजो कुनमिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेट गरेका छन् उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्सपु र चौबिसौँ कुनमिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरेका छन् उद्घाटन वक्ता बेमा उपराष्ट्रपति पुलले चीन र दक्षिण एसियाबीच आर्थिक सामाजिक सांस्कृतिक तथा जनस्तरको आदान प्रदानका लागि एक्सपो महत्वपूर्ण हुने बताएका छन् केपी शर्मा ओलीले विज्ञान र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताएका छन् बिपी कोइराला मेमोरियल प्लानेटेरियम प्लान तथा अब्जर्भेटरी र विज्ञान संग्रहालय विकास समितिले आज राजधानीमा गरेको कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासबाटै परिवर्तन सम्भव हुने बताएका हुन् उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा ध्यान दिन वैज्ञानिकहरूलाई आग्रह गरेका छन् विज्ञान र प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले लगानी बढ़ाउने योजना बनाइरहेको उनको भनाइ थियो प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकको प्रोत्साहन बढाउन सरकारले विशेष योजना बनाए कारी दिएका छन् कार्यक्रममा वैज्ञानिकहरूले भने विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अत्यन्त कम भएको गुनासो गरेका छन् उनीहरूले प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भए दश वर्षमा नेपालले चन्द्रमा रकेट प्रक्षेपण गर्न सक्ने बताएका हुन् विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत खोज जरूरी रहेकाले सहयोगका लागि सरकारसँग आग्रह गरेका छन्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 साथ पुस्ते नाता पर्ने भन्दै आफू विरूद्धको मुद्दा हेर्न नमिल्ने दावी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए पर्साको शङ्कर सैया शङ्कर सर गाविसमा गै राती लागु औसत कारोबार र प्रहरी बीच गोली हानाहान भएको छ गाविसको ओडा नम्बर आठमा पर्ने भूलबही खोलाको बगरमा राती एघार पैँतालिस बजेको समयमा प्रहरी र गाजा तस्कर बीच गोली हानहान भएको हो पर्सा वन्यजन्तुआ आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्री आउन लागि प्रतिबन्धित लागु औषध गाजा र चरेस नियन्त्रणमा लिन लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरूले गोली प्रहार गरेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय का पर्साका प्रवक्ता प्रहरी नायब उप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 आयरल्यान्डको एक रात्री क्लबमा भएको गोलाबारीमा मर्नेको सङ्ख्या पचासजना पुगेको छ राष्ट्रपति बारक ओबामाले गोलाबारीको यस घटनालाई दर्जनौ बेसुर मानिसका माथिको भीषण नरसुंहार बताएका छन्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 अन्त्यमा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सकिएको खेलमा पेरूले ब्राजिललाई एक शून्यले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ विवादास्पद खेलमा पेरुका लागि राहुल रिडियासले पचहत्तरौं मिनटमा निर्णायक गोल गरेका थिए हार पछि ब्राजिलको यात्रा भने समूह चरणबाटै छ रुडियासले गोल विवादी का खिलाड़ी हेंडल बल भोल ना दावी करे रेप्री गोल दिए पेरू ने अग्रता ली हो अतिम समय दुबई टोली थप गोल होना सकें जिसका कारण ब्राजील पराजित करते पेरू क्वाटर फाइनल में पुगे हो ब्राजिल को यात्रा भिहान संपन्न अर्क खेल में